कर्णाली ब्रुजको दोस्रो श्रृङ्खला लिएर आज हामी आइपुगेका छौँ कर्णाली ब्रुजको दोस्रो श्रृङ्खला अब बाचन शुरू हुन्छ पृष्ठ तेइसबाट भोलिपल्ट बा अलि चाँडै घर आइपुग्नु हो आमा र दिदी गाई गोरु लिन खोलातिर गएका थिए म आँगनमै थिएँ हातगोडा धोएर बाले इष्टकोटको गोजीमा हात हाल्नुभयो बाले क्याप टोपी ल्याइदिनु भएछ यता आइज मुसु मुसु हाँस्दै बोलाउनु भयो म लुरुक्क पर्दै गएँ गोजीमा डल्लो परेको टोपी सुल्झाएर लगाइदिँदै बाले टोपीको चुच्चो माथितिर फर्काइदिनु भयो मेरो धुकधुकी बढ्यो के गरौँ के गर्नुभयो गरूं म चन्द्रेको घरतिर दगुरेँ अलिक पर पुगेर बाला फर्केर हेरेँ बामालाई हेर्दै हाँसिरहनु भएको थियो चन्द्रले रमाउँदै मेरो निलो रङको निधारतिर तारा भएको टोपी स्वात्त तान्दै लगायो एउटा ता लुलो गोडा लतार्दै नाच्यो मैले पनि नाच्दै टोपी खोसेर लगाएँ चन्द्रको टोपी त उसका बाली देखेर फेरि खोलामा बगाइदिएछन् भनेका थिए अरे यसरी बगेर आउने सामान त मरेका मान्छेका हुन्छन् त्यसैले मेरो टोपी देखेर पहिला त रमायो पछि निराश हो ऊ खेतको आलीमा थ्याच्च बस्यो मेव टुसुक्क बसें मेरा बानी तेरा बाजस्त भैदिए पो चंद्री पिलपिल भो तेरा बाजस्तु तो यह मटेरा में कोई नहीं छेन चंद्री रुष का आयु हे उ मजत्री थियो तर दुब्लो बायागोड़ा चिचिंडो च लुल थी, थी बाग कपाल काटिदिंथ का कपाल पराल जस्ता देखि तेरा बापु डाक्टर हुन् ऊ बेला बेला मलाई भन्थ्यो तँलाई टनिक खुवाउँछ म ऊभन्दा मोटो काँटो देखिन्थेँ त्यसैले भनेको होला हुन पनि बाले मलाई बजारबाट के के ल्याइदिनुहुन्थ्यो हु। कहिले स्याउ कहिले सुन्तला कहिले टनिक गुलियो गुलियो टनिक खान मलाई खुब मजा लाग्थ्यो बिहान र साँझ मात्र खाने टनिक कहिलेकाहीँ दिनमा छ पल्ट खाइदिन्थे कहिलेकाहीँ एक दुई बिरको चन्द्रले पनि पाउँथ्यो फेरि सकिस् टनिकको खाली बोतल देखेर बा झर्किनुहुन्थ्यो धेरै नखा भनेको मान्दैनस् बिरामी हुन्छ सानी त्यसपछि दुई तिन महिना टनिक खानुभन्दा अनि म बिरामी भए जस्तो गर्थेँ सुतेको सुतेँ मैले बाहना बनाएको बाले त थाहा पाउनुहुन्न थियो तैपनि टनिकको बोतल ल्याइदिनुहुन्थ्यो टनिक खारे नै होला मेरा गाला पुक्क परेका थिए हात र पाखुरा पनि मोटामोटा बेला बेला मटेराका मान्छेले मलाई फर्की फर्की हेरेको पनि मलाई थाहा छ कसैले त मैले सुन्ने गरी नै भन्छन् डाक्टरको छोरो हो कस्तो सलक्क परेको छ हाम्रा केटाकेटीहरू हेरेर सिन्की झैँ सुकेका यस्तो कुरा सुन्दा बाघिराम थारू झोकिन्थ्यो लर्कन आँखी जिन लगाऊ बेराम पर्थ भागिराम बुढो थियो अमोरी खोला छेउको अग्लो सालको रूप मन्दिर बसेर पङ्खा बुन्न कहिले बाँसका सुकेका चिरा खुर्किरहन्थ्यो त कहिले हरियो र राता दागा सानो र छोटो लट्ठीमा बेरिरहन्थ्यो उसले खोक्दा जहिले पनि एक दुई रगतका छिटा खकारसँगै उछिटिएर बाहिर आइपुग्थे कान्छा छानेले भनेका थिए त्यसलाई ज्यानमा रोक्छ छेउ नपर्नु त्यसैले चन्द्रेर म ऊ छेउ जान डराउँथ्यो बर्खामा ऊ पुरानो स्याकको ओढेर टुक्रुको बस्थ्यो चाल्नु झैँ पालै पाल भएको सर्ट उसका दुब्ला हाडहरूमा झुन्डिए जस्तो लाग्थ्यो जाडो लागोस् या गर्मी ऊ सधैँ अमौरी खोलाकै छेउ हुन्थ्यो पानी परेका बेला पनि त्यहीँ हुन्थ्यो कहिलेकाहीँ अचानक पानी पर्दा चन्द्रेर म तेइस सालको रुखमन्त्रतिर ओत लाग्न पर्थ्यो बुढो हामीलाई देखेर खिस्सा हाँस्थ्यो झमझम पानी पर्दा गीत पनि गाउँथ्यो गर्मीका बेला पसिना पुस्ते भरु हराउँथे यसले बन्देवी राख्छ अरे एक दिन चन्द्रीले सुनाएको थियो बन्देवी वनमा हुन्छन् केटाकेटीलाई तर्साउँछन् केटाकेटी के पेट फोलेर मर्छन् भने सुनेर रा। म राति पिसाब लाग्दा बाहिर जान डराउँथेँ ओछ्यानमै पिसाब खुसकेको थाहा पाउँदिनँ ए यसले त ओछ्यानमा छोडेको रहेनछ एक आमाले हकार्नुभयो ए किन मुत्छ सो बाले मेरो कफाल चुम्सुमा आउनु भयो यत्रो ठुलो मान्छे भएर ओछ्यान मुत्नुहुन्न राति बन्देवीको डर लाग्छ मैले भनेँ डर लागेँ भन्नु नि आमाले डस्न टक्टकाउनु भयो केही बिगार गरे पो बन्देवीले तर्साउँछिन् बाले भन्नुभयो त जस्तो असल छोरालाई केही हुँदैन <laughs> अनि मैले ओछ्यान मुत्न छोडेँ चन्द्रले पनि ओछानमै मुद्दो रहेछ उसका बारे भकुरी भकुरी तह लगाएछन् त्यसपछि हामी भागीरामको छेउ पर्दा डराउन छाड्यौँ डराउन छाड्नुको अर्को का कारण पनि थियो बिस्तारै थारू गाउँका गोठालाहरू पनि गाई गोरु लिन अमौरु खोलातिरै आउन थाले तिनीहरू भागिरामसम्म ज्यामिन्थे डाडु डाडु भन्दै दा जिस्काउँथे डन्डी बियो र बागाल खेल्थे बुढो पनि तिनीहरूलाई देखेर मक्का गर्मी महिनामा भने ऊ चरको कराउँथ्यो यी पाहाडियाले वन सखाप पारे वन्देबिरी श्राप दिनेछन् र पानी पर्न छोड्यो गर्मी बढ्यो सबैले टाउको हल्लाउँथे साँझ भख अमौरी खोलामा गोठा लाएर थारूको ठुलै जमघट हुन थाल्यो मलाई पनि आमाले वनबाट फर्केका लक्ष्मी गाई र पञ्चेगोरु लिन जाने काम दिनुभयो म त बल गरी खेलउन सक्थेँ मलाई देख्ने बित्तिकै गाई गुरु मेरा पछि त्यसैले बाली ल्याइदिएको वर्णमाला पढ्न छाडेर अमौरी खोलातिर कुदिहाल्थेँ कोठालाहरूले खेलेको डन्डिबियो हेर्न पनि मजै हुन्थ्यो एक दिन गाईगोरुलाई अघिअघि लगाएर म घर फर्किरहेको थिएँ पछाडिबाट टिङ टिङ साइकलको घन्टी बज्यो बा आइपुग्नु भएछ लखर लखर एक्लै कता हिँड्या छस् साइकल रोकेर सोध्नुभयो गाईगोरु लिन आएको कसले भन्यो आमाले बस भन्दै बाले मलाई क्यारियरमा राख्नुभयो बाले गाईगोरुबाट जोगाउँदै साइकल आक्नुभयो बेला बेला मेरा नाक बाको इष्टकोटमा ठोकिन्थ्यो बाको इष्टकोटबाट कस्तो कस्तो बासना आइरहेको थियो अमिलो अमिलो कपुर कपुर जस्तो बाबे आँगनमा घ्याच्छ साइकल रोक्नु भयो म फुत्त झर्न यसलाई गोठालो बनाउन खोजेकी छस् धुवा भरिएको भान्सामा छिरेर बाक अड्किनु भयो त आफै मर्न सक्दिनस् कसले बनाउनु खोजेको छ गोठालो आमा पनि रन्किनु भयो पार्वतीको परीक्षा आउन लाग्छ मलाई भात पकाउँदै ठिक्क छ झोकमा आमाले पुत्ताइरहेको दाउरा बेसमारी चुलोमा पछार्नुभयो त्यस दिन रातभर बाह्र आमा बोल्नु भएन दिदी पनि ट्वाल परेर बसिन् मलाई त रौँ रौँ भइरहेको थियो भोलिपल्टै बाखरी फाटा पुग्नुभएछ दिदीको स्कुलमा त्यसको दुई दिनपछि लुहाइ धुवाई गरेर म दिदीका पछि लाग लागेर स्कुल हिँडेँ बाटोमा भेटिएको चन्द्रे पनि पछि लाग्यो तिन चार दिनसम्म चन्द्र स्कुल हिँड्न थालेको थाहा पाएपछि चन्द्रको बा पनि एक लागेर स्कुल आए ये कटाशे फर्किने बित्कें एक दिन बाले बोला भो मेव गए बाया नया, नया किताब र कापी लियादी भैया राता नीला हरिया साइन म खुशी उफ्रीएं दीदी लाल्ट को उज्याला में पढ़् थीं मेवमें घोप्न पड़े नया कापी को पैलो पन्ना में मा मचे चित्र बनाएं जिसका अगाड़ी का दुईटा दाँत बाहर निस्कित थे यो मैं दीदी देखाएं दीदी खितिक हाँसिं बा चन्द्र र मलाई पढ्नमा त्यति रुचि थिएन पढाइमा लट्टु नै भए पनि पौडी खेल्न भने सिपालु हिउँदमा मुन्तिराका ढुङ्गासम्म देखिने गरी सुक्दै दे गएको खोलामा दिनमा तिन चारपल्ट पानी खाँदै हामीले पौडी सिकिसकेका थियौँ चन्द्रले त भ्यागुता चाहिँ डाइ भान्न पनि जानिसकेको जा थियो मैले पनि एकपल्ट कोसिस गरेँ तर छाती छाप्पा पानीमा बज्रियो छाती अबेरसम्म रातो भयो बेसमारी दुख्यो त्यसैले छाडिदिएँ स्कुलबाट फर्केपछि दिनभरि हाम्रो बास अमौरी खोलामै हुन्थ्यो हिउँदमा हाम्रा गोडासम्म आउने अमरी खोलाको पानी बर्खामा त तमिलिँदै काठको पुलै डुबाउने गरी बढ्थ्यो बर्खामा भने अमौरी खोलाको पानीले खोला छेउको मैदान भरिन्थ्यो कहाँबाट आउँछ यो अमौरी खोला म खुब सोच्थेँ दिमाग टन्टनी दुख्थ्यो एक दिन अग्लो सालको ठुटामा उभिएर हेरेको थिएँ टाढा खोला सालगारीमा फनाक घुमेर हराएको थियो चन्द्रले एक दिन भनेको थियो थाहा छ चिसापानीबाट आउँछ अरे बा चिसापानी कहाँ पर्छ मैले बाला सोधेको थिएँ बारेडियोको नाक बटारिरहनु भएको थियो भन्नुभयो धेरै माथि पर्छ एक दिन जालास मैले धेरै दिन कुरेँ तर अमरी खोला आउने ठाउँमा बाले लग्नु भएन एकपल्ट त अमरी खोलालाई पछ्याउँदै दे धेरै परसम्म पुगेको थिएँ अँध्यारो जङ्गल आएपछि डराउँदै घरतिर दगोरेको थिएँ एक दिन बा खुब खुसी हुनुहुन्थ्यो त्यस दिन बाले दुई किलो अङ्गुर ल्याउनु भएको थियो बा भान्सामा आमासँग जिस्कँदै बसिरहनु भएको थियो मैले त्यस दिन पेटभरि अंगुर खाएँ बा म अमरी खोला आउने ठाउँ हेर्छु मैले अङ्गुर टोक्दै भनेँ बाले हाँस्दै मतिर हेर्नुभयो म चिसापानी जान्छु कि मैले ढिपी लिएँ छ्या यसले पनि कति झिजो गरेको आमा भर्सिन लागेको भात पनि उले चलाउँदै फतफताउनु दिदीले पनि हाँस्दै मलाई हेरिने किताबतिर घोप्टिएँ अहिले होइन बाले भन्नुभयो अलिक ठुलो भएपछि जाने कहिले हुन्छु त ठुलो पाँच कक्षा पास भएपछि त्यसको भोलिपल्ट मैले दिनभरि चन्द्रलाई त्यही कुरा सुनाइरहेँ म पाँच कक्षा पास भएपछि चिसापानीभन्दा माथि जान्छु धेरै बेरपछि सुनि सुनेपछि चन्द्रले ला भन्यो मलाई पनि लैजाए ल हुन्छ मैले भनेँ म बाको साइकलको डन्डीमा बस्छु त पछाडि बस्नु साइकलको पछाडि बसेर चिसापानी जाने डोभमा भोलिपल्ट चन्द्रले घरबाट भोगटे चोरेर ल्यायो हामीले अमौरी खोलाको डिलमा बसेर खायौँ राति थाहा पाएर बाउले फेरि भएको रहेछन् चन्द्री रातभरि रहेको थियो अरे त्यसको पर्सिपल्ट उसले पछाडिबाट लुक्दै आएर स्वात् त मेरो जाँगे तानिदियो गोठालाहरूको अगाडि जाँगे तानिदिँदा म पिरपिर भएँ किनभने सबै हाँसेँ हो हो हो गर्दै भागीराम बुढो पनि हाँस्यो म अमौरी खोलातिर त गोरेँ मेरो कट्टु तान्छस् मैले रुँदै धम्काएँ बालाई भनिदिन्छु चन्द्री निलो भयो भोलिपल्ट उसले भोगटे चोरेर ल्याएपछि मैले उसलाई माफ गरिदिएँ त्यसपछि केही दिनसम्म उसले चचक गरेन तर कहाँ सुध्रिन्थ्यो र चन्द्र र मैले एक दिन अमौरी खोलामा बगेर आएको प्लास्टिकको खोस्टो भेट्यौँ त्यसमा छापिएका अक्षर प्राय मेटिसकेका थिए प सुर्ती यति भने चन्द्रले बुझ्यो उसलाई के जङ चलेको भुइँबाट बाख्राको बडकोलासमायो बडकोला पानीमा भिजेर नरम भइसकेको थियो ठ्याक्कै जमुना पनि यस्तै देखिन्थ्यो म पनि बेला बेला जमुना भनेर चपाउँदा उक्क उक्क गर्दै मुख कुल्ला गर्न खोलातिर दगुडिरहन्थेँ चन्द्रले बडकोला दायाँ हातको हत्केलाको बिचमा राखेर बायाँ हातको बुढी हुनाले सुर्ती झैँ मिस्न थाल्यो तिन वटा मिचिसकेपछि खोस्टोमा राख्यो खोस्टो, खोस्टो बटार्दै गोजीमा हाल्यो अनि भागीरामतिर आँखा सन्का आयो भागिराम अझै पनि पङ्खा बुन्दै थियो टुक्रुक्क बस्दा दुब्लाएर होला उसका दुवै घुँडा कान्छसम्म पुगेका थिए लङ्गोटी घुँडाबाट कम्बर सरेर तल झोलिएको थियो लेउ काका चन्द्रले उसको छेउमा गएर गोजीमा पट्याएर राखेको सुर्तीको खोस्टो दिँदै भन्यो कहाँ हो यी बुढाले धमिला आँखा पर्लक फर्कायो बम्बैसी आएको सुर्ती बुढाले थरथर काँपेको हातहरूले समायो हो न हो उतैबाट आएको होला बुढाले खोस्टो हेऱ्यो फुलेको छ इट आड खोस्टा बाजे बाले बाले खाएको थियो मैले चोरेको बुढोले चाखिहाल न त भन्दै एकचोटी सुर्ती दायाँ हातका चोर र बुढीवलाको बिचमा छ्यापेर माथिल्लो ओठमा घुसार्थे भन्यो राम राम अनि चन्द्रपेट मिचिमिची हाँस्न थाल्यो उसको दायाँ गोडा लुलु नै थियो यसपल्ट बायाँ गोडा पनि बाङ्गिन थाल्यो मेरा पनि अनुहार र कानका लोती ताता भए चन्द्रका खेतका रुखरुखमा ठोक्किँदै फर्किन थालेँ बुढो दङदङ्गिँदै दंग उठ्यो झाँक्री झैँ काम्यो थुथु गर्दै थुक्यो चन्द्री दगुरो मैले बेतोडले चन्द्रेलाई पछ्याएँ एक्कासी बुढोले हातको दह्रो लट्ठी चन्द्रतिर प्रहार गर्यो लट्ठीले चन्द्रको पिण्डलाई अलिकति छोएछ बुढाले हामीलाई समाउन सक्ने कुरै थिएन त्यसैले बुढो सारा अमरी थर्किने गरी चिज सुट्रुको नयाँ कापी र मसी लिएर चन्द्रीले भन्यो आमाले भरी तमाखुका बोट लगाउनु भएको थियो तिनमा पात पलाइसकेका थिए म चोरोनाले पात छडी छिडिरहेको थिएँ किन टक्क मेरो हात अडियो नाग छापम क्या उसले सासले भन्यो घर घरमा भने पैसा दिन्छन् अर्को दिन नागपञ्चमी थियो चन्द्रीले सम्झायो ज्योतिषी बाकोमा गएर नाग छापन लाउनुपर्छ थारूका घर घरमा गएर ढोकामा टाँसिदियो भने तिनले पैसा दिन्छन् कहिलेकाहीँ कटासे गएका बेला भुजाएर ठन्डा बरफ खानुपर्छ मलाई पनि चन्द्रको कुरा ठिक लाग्यो म सुट्रुका आँटीमा गएँ दिदीको नयाँ कापी र मस्सीको सिसी गोजीमा हालेर तल झरे मलाई देख्ने बित्तिकै चन्द्रिदुर्यो मैले उसलाई पछ्याएँ हाम्रो गोडछेउ फलिदोको रुख पश्चिमतिर एउटा सानो बाटो जान्थ्यो त्यो बाटो ज्योतिषी बाको आँगनमा पुग्थ्यो घरमा ज्योतिषी बा ज्योतिषनी आमै र छोरो बासुदेव बस्थे गाउँ घुम्यो भने सुँगुरले छुन्छ भनेर ज्योतिषिबा वसुदेवलाई बाहिर निस्कन दिँदैन थिए ज्योतिषिबा पिँढीमा गुन्जी ओछ्यार बसेका थिए अगाडि पात्रो थियो एकछिन गोठको भित्तामा छेलिएर हेरिरहे मलाई अगाडि बढ्ने आँटा आएन चन्द्रीले एक दुईपल्ट पछाडिबाट धकेल्यो को गोठा ज्योतिषिबाको चर्को आवाज आयो म लुरुकको आँगनमा झुल्किएँ मोटो चस्माको डिलमाथिबाट उनले हेरे किन आयो वासुदेव घरमा छैन नाक छापिदिनु भन्दै मैले मसेर कागज दिएँ कहाँबाट ल्यायो ज्योतिषिवा छक्क परे बाले हिजो दिनु भएको छेउमा आइपुगेको चन्द्रतिर हेर्दै मैले भनेँ छापिदिनु न ज्योतिषिबाले काफी समाए औँलामा थुक्लाउँदै पन्ना गरेँ तिसवटा हुन्छन् पन्ध्रवटा मलाई पन्ध्रवटा तिमीहरूलाई हुन्छ मैले चन्द्रतिर हेरेँ उसले हुन्छ भने भन्दै आँखा छन्कायो मैले पनि हुन्छ भनेपछि ज्योतिषिबा घरभित्र गएँ घरको ढोकाबाट पाथलो धुवाँ बाहिर आइरहेको थियो हर्कदा ज्योतिजिबाको हातमा नाग छाप्ने साँचो थियो सिरोड जत्रो सर्पहरू बटारिएका उनले साँचो पखाले एकछिन सुकाए काफीका पाना बिचबाट उक्काए सुकेको साँचोमा कपडाको टालोले मसी पोते र कागजको एउटा पन्ना साँचोमाथि राख्दै हातले सुमसुमाए अनि पन्ना झेकेर मलाई दिए लौ यसलाई घाममा सुकाऊ लौबा पन्नामा त निला बाह्रवटा सर्प बटारिएको चित्र बनेछ मैले आँगनको कुनामा भिजेको कागज राखेँ पालैपालो ज्योतिजिबाले सबै पन्नामा नाग छापे सुकिसकेका पन्ध्रवटा पन्ना लिएर छन्द्रेर म भोलिबाट <Congo> बिहानै चन्द्रले खुसुको बोलायो म दगुरेँ चन्द्रले पुरानो झोला बोकेको थियो उसले नागवाला पन्ना झोलामा राखिसकेछ थारो गाउँ पुग्ने बेला उसले अलिकति गोबर पातमा डल्लो पाऱ्यो मलाई अलिकति दुबो मुठ्याउन लगायो अनि त घरको ढोका देख्यो कि चन्द्रले चार ठाउँमा गोबर टाँसेर पन्ना चपकाइदियो म दुबो कसैले चामल दिएँ कसैले आठ कसैले एक रुपियाँ कोही भने मुसु हाँस्दै चामल र पैसा दिन्थे पन्ध्रवटा पन्ना चन्द्रको झोला आधा भरियो आठ रुपियाँ जम्मा भयो अमरी खोलाको डिलमा बसेर चन्द्रले मलाई चार रुपियाँ दियो मैले चामल घरमा लान मानिनँ उसैले लग्यो चार रुपियाँ गोजी मालेर साँझ पक्का घरमा के पुगेको थिएँ बाले मलाई देखिहाल्नु भयो यता आइज बा गर्जिनु भयो मेरो सातो भयो यसैले लगेको हो मेरो कापिरो मसी मान्छाबाट दगुडेर बाहिर आएको दिदीले रुन्चे स्वरमा बा पिट्नुहोस् मलाई मुत जस्तो भयो तैँले चोरेको बा नजिक आउनुभयो म सिर्ने उडाएर उभिरहेँ बाली मेरो शिर सुनसुमाउँदै सोध्नुभयो नढाँटी बन तैँले नै लगेको होस् म पिट्दिनँ अँ म पिलपिल भएँ बाले थप्पड हानिहाल्नु भयो मलाई बाहुन्न भो. चोर हुन्छस् तैँ मागेको त पुराएकै छु नि मुर्दार, भन् कसलाई दिस बरबरी आँसु अरे किन फिट्नुहुन्छ त्यसरी आमा दगुर्दै मछेउ आउनुभयो आमालाई देखेर मैले हिक्का थाम्न सकिनँ भन त कसलाई दिस् आमाले मेरा गाला सुमसुमाउनु भयो दिदीले अब कसरी पढ्छ भन् त नाग छापेँ मैले हिक्क गरिदिएँ भने नाग छापेर के गरेस् मैले गोजीबाट सिक्का झिकेर आमालाई दिएँ अनि बास शान्त हुनुभयो केही बोल्नु भएन आँटीमा चढ्नुभयो एकछिनमा रेडियो घ्यारेर घ्यारेर पारेको आवाज आयो नाक त जोगीले टाँस्छन् बाले सुन्ने गरी आमाले भन्नुभयो तँ जोगी हुन्छस् भनेर तेरा बाले पिटेका हुन् भन्दा तँ जोगी भएर माग्न हिँड्छस् अब नाइ मैले उत्तर दिएँ आमाले डुर्याउँदै मलाई भान्सामा लाग्नुभयो दिदी पनि म रोएको देखेर रुञ्चे भएछन् रुञ्ची अनुहार लिएर पछि लागेन् बिहान स्कुल जाँदा चन्द्रे पनि शून्यका गाला लिएर पछि लागे उसका बाले पनि हिजै भएको रहेछन् पैसा खोसेछन् चामल पनि खेततिर हुर्याइदिएछन् त्यसको तिन चार दिनपछि म अमौरी खोलामै थिएँ पर साइकल चढेर घर फर्केका बाद देखिनु भयो रातो भुङ्ग्रो जस्तो निम्नै लागेको घाम थारू गाउँतिर हिँडिरहेको थियो म घरतिर त कार्यक्रम श्रुति सम्भेगमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली को वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति समेत तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्योन्स र बिरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमोलुङमा सिन्धुलीको रेडियो सहारा खोटांग को हलेसू एफएम रेडियो बर्दीवास सरलाही को रेडियो एकता रौतहट को नोन्थर एफएम रामेप को रेडियो तीनलाल खोटांग को हलेसू एफएम दोलखाजिरी को रेडियो हिमाली नुआकोट एफएम मकवानपुर को हेटोड़ा एफएम और प्रतिध्वनी एफएम चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितवन में भी सुनी रही फलेवास को रेडियो पर्वत रूकूम रेडियो सीस्ने पाल्पा श्रीनगर एफएम पोखरा रेडियो तरंग दमौली रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबार राही बागलुङको रेडियो सार्थी एफएम र गल्कोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवालको तीन आउएफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम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 तीर दगोड़े बाटो छे बेसरम का झाड़ी थे तिला छोदा म दगुड़े रत् गिड़ी भी फूलिके मैं दगुर्दे गोठागाड़ी अग्नो कुसुम को रुख थो दायापटी किबू कोई बीच बाद बाइकल बा, कुदाऊ गोठसम आइपग्न भो मतार हतार कापी रिताब खोजे पढ़े झें घोप्ल्टो पड़े पेड़ी में आंगन में साइकिल टक्क को मूल ढोकासंगे गांस भूस राख्ने डोरी को छे में बाइकल अड़ा भो मैं बातिर नजर हेरे बा जुठेलना तर लग्न साइकलको टायरले उचिटा आएको र खाल्टाले छापेको हिलो बुटभरि थियो बाले बुट फुकालेर छ रछ्यान छेउ थपक्क राख्दै गोडा पखाल्नुभयो बाको लामो नाकको डाँडीबाट पसिना तप्किरहेका थिए पसिना पुस्दै बा माथि उक्लिनु भयो बा माथि उक्लिएपछि मैले काफी र किताब राखेँ भर्याङ छेउको कन्टी फुलको छेलिएर माथि च्याएँ बाले आफ्नो निलो इष्टकोट झिकेर दायाँपट्टिको भित्तामा टाँगिदिनु भयो अनि सर्ट पनि पलङमा थ्यात्छ बस्नुभयो पूर्वतिर सिरान फर्केको पलंग बाहिरै थियो त्यो बाह्र आमाको ओछ्यान थियो एकछिन आराम गरेपछि बाले छेउमा ढल्किएको रेडियोका नाक बटार्न थाल्नुभयो रेडियोमा कृषि कार्यक्रम बजिरहेको रहेछ आलुमा लाग्ने किराला कसरी फेरि बा अघि झुन्ड्याइएको इष्टकोटतिर लम्किनुभयो म घन्टी फुलका पातको आडबाट बाहिर निस्केँ बाले स्टकोटको भित्री जेबबाट पैसा झिकेर गन्न थाल्नुभयो एकछिनसम्म गरेर पैसा कोटकै खल्तीमा राख्दै लगाउनु यही यहाँ आइज बाले भन्नुभयो म डराउँदै काठको पुरानो सिड़ी उक्लिएँ जब म बाका अगाडि पुगेँ मैले बाका आँखासँग आँखा जुदाउन सकिनँ अनुहार पनि हेर्न सकिनँ घोसी मुन्टु लाएर उभिरहेँ पढिस् त अँ ला बाले दुई रुपियाँको नोट दिनुभयो ट्याप्प समाएर म द गरेँ झर्दै गर्दा मैले देखेँ बा मुस्कुराइरहनु भएको थियो मलाई बा हाँसेको मनै पर्दैन थियो किनभने बाका अगाडिका दुई दाँत बाहिर निस्केका थिए हलोको फाली जस्तो कहाँबाट ल्याएस पैसा आमा तर्सिनु भयो म दुई रुपियाँको नोट निधारमा टाँसेर भान्सा पसेको थिएँ दे। बाले दिएको मैले नाचे चाहिँ कम्मर मर्काएँ ले म राखिदिन्छु मैले दिइनँ फुत्त भान्साबाट बाहिर निस्केँ र अमौरी खोलातिर धगुरेँ पैसा दिएर बानी नबिगारिदिनुहोस् राति आमाले बासी त गनगन गर्नुभयो -गन केटाकेटी फुर्माइस भयो भने पछि बिग्रिन्छन् नि बा बोल्नु भएन म तिर पुलुक्क हेर्नुभयो म खिस्सा बर्खा लाग्यो आकाशले बेला बेला पृथ्वीको फोटो खिच्थ्यो जताततै पानी छल्केको थियो हिउँदमा डेरी सर्प सर्पजै सुक्दै जाने अमौरी खोला अजिङ्गर झैँ मोटाउँदै लामो लामो सास फेरिरहेको थियो दिउँसो त पुलै बगौला जैँ बौलाएको थियो पानी बढेर छेउको सालको रुखसम्म पुग्दा थोत्रो स्याकु ओढ्दै टुक्रुक बसेर पङ्खा बुनिरहेको भागिराम थारू डरले जुरुक्क उठेको थियो यी खोल हवा कुस न उसले ठुलो आवाजमा भनेको थियो उसको कुरा सुनेर चन्द्रेरमा अतालिँदै घरतिर दौरेका थियो यसरी अमौरी खोलामा पानी बढ्दा कोही न कोही भगिहाल्थे खोलाले कहाँ पुर्याउँथ्यो कहाँ कसैलाई धेरै तल पुर्याएर भकुण्ड चाहिँ माथि उपारिदिन्थ्यो ढाडिएका लास खोला किनारका ज्याङमा भेटिन्थे अनि बालुवाका थुप्राहरूमा घोप्टो परेर उत्तानु परेर त्यसैले त मानिसहरू भन्थे अमरी खोलाले प्रत्येक वर्ष बलि लिन्छ खोला अलि बढी बौला भने हाम्रो आँगनसम्म आइपुग्थ्यो यसपालि पनि हाम्रै घरसम्म आउला चाहिँ खोलाले पानी बढिरहेको थियो दे देखि पानी परिरहेर होला बा पनि चाँडै घर आइपुग्नुभएछ चा। लाम्बे बोट ढोकानेर थिए मैले ढोकाबाट भित्र च्याएँ अघेना छेउ हुनुहुन्थ्यो बा मैले उडिरहेको वर्सादीले पानी थाम्न सकेको थिएन मेरो ढाड्लो छुप्पै भिजेको थियो झरीमा भिज्दै दे हिँडेको देख्यो भने बाले गाली गर्नुहुन्छ भनेर म आँटीमा उक्लिएँ भिजेका सर्ट र जाँगे कुनामा फालेँ र अरू लुगा लगाएँ सिडकभित्र लगा गुजुल्टिएर केराका पातमा पानी खस्ता आवाज सुन्दै थिएँ कति बेला ए उठ तल आगो ताप्न जा भिज्दै कता हिँड्या थिस बाले भन्नुभयो मैले करके नजरले बातिर हेरेँ बा रेडियो नयाँ ब्याट्री हाल्दै हुनुहुन्थ्यो म तलतिर दगुरेँ भान्सामा पार्वती दिदी खोप्टो परेर आगो फुकिरहेकी थिइन् उनका पैताला खरानले मैलिएका थिए म छेउमा टुक्रुक्क बसेँ दिदी मभन्दा जेठी थिइन् पाँच वर्ष स्कुलमा सधैँ झगडा पर्दा मलाई जोगाउने हुनै हुन् र घरमा दिनैपछि झापड लाउने पनि हुनै कहिलेकाहीँ त मलाई पिटेर आफै पनि रोएकी थिइन् त्यो देखेर म झन रोएको थिएँ मडारिँदै दलिनमा ठोकिरहेको थियो हाम्रो घरको दलिन त उल्टो तावा चाहिँ कालो थियो आमा र दिदीको कपालमा खरानीका सेता सेता धर्का बसिसकेका थिए एकैछिनमा धुहाँले मेरो आँखा भरिए आँखाका कुना कुना पिरा भए छिटो फुग्न धुवाले रसाएका आँसु उल्टो हत्केलाले पुस्दै आमा च्याटिनु भयो आँसु आयो फुक्दैछु त दिदी पनि रात आँखा पुस्दै गराइन् भक्क आगो बल्यो दिदीले अगेनामा सुकाउन राखेको रोटी चाहिँ तातेको आफ्नो अनुहार उठाइन् ज्या अनुहार त खरानीले भरिएछ आँखीमा पनि छोडेन छ खरानीले किन हाँस थारू म हाँसेको देखेर दिदी कराइन् पार्वती भनेको त शिवजीव परेछन् व्रत नजिसका अगुल्टो मुखमा झोसिदिउँला झ्वाट्ट भरभराए रहेको अगुल्टो तानिन् रापीलो अगुल्टो मेरो मुख नजिकै आयो कति झगडा गर्छन् यी छौडा छौडी आमाले मुड्की उठाउनु भयो अहिले मुड्क्याउँछु अनि बर्खामासमा आमा त्यसै पनि बेसमारी रिसाउनुहुन्थ्यो म चुक लागेँ आमाले फतफदाउँदै तरकारी पकाउनु भयो बेला बेला पानी भित्तातिर हेरिरहनु भएको थियो पोहोर त्यही छेउको भित्तो गर्ल्याम गुर्लुम भत्केको थियो त्यसैले आमा डराउनु भएको होला जा तेरा बाला भात न बोला आमाले मलाई हेर्नुभयो पानी चुइया छ कि त्यो पनि हेर फेरि बासी त झगडा परे जस्तो छ आमाको म चुपचाप बाहिर निस्केँ सिमसिम पानी खसिरहेको थियो म हत्केलाले तालुलाई छेकेर बर्याङ उक्लिन थालेँ बा रेडियोमा आठ बजेको अङ्ग्रेजी समाचार सुनिरहनु भएको थियो आँखा छिम्लिएर दुई वर्ष अघिसम्म म सोच्थेँ कहाँभित्र बस्छ रेडियोको मान्छे एक रेडियो नजिक मुख लगेर गाली गरेको थिएँ र भागेको थिएँ अमौरी खोला पछि भने डर लाग्यो बाले थाहा पाउनुभयो भने रेडियोको मान्छेले मैले गाली गरेको बाला भनिदियो भने म खुब डराएको थिएँ साँझ घर फर्काँदा सबै उस्तै थियो रेडियोको मान्छे पनि रेडियोभित्रै थियो झन् चर्को कराइरहेको थियो प्रधानमन्त्री मरिच सिंहले भन्नुभयो चियामा हाल्ने मरिच भन्दै म खुबै हाँसेको थिएँ त्यो सम्झेर अहिले पनि हाँसो लाग्यो किन आँसिस् बाले त देख्नु पो भएछ धत बाले रेडियो बन्द गर्नुभयो भात खान आउनु अरे पलेटी बनेर खुम्सिएका बाका दुई गोडा फिजारिँदै पलङ तल जारे गोडा हात्तीछाप चप्पलका फित्तामा छिरे जुवामा छिरेको गोरु चाहिँ म अघि लागेँ बा पछि पछि आउनुभयो भात पाकिसकेको थियो खसेका भातका एक दुईसित भुङ्रोमा डढिसकेका थिए छिर्ने बित्तिकै सुगन्ध सोझै पेटभित्र पस्यो बापिर्कामा थपक्क बस्नुभयो केही बोल्नु भएन लोटा ढल्काएर अघेना छेउ हातका औँलाका टुप्पा धुनुभयो औँलाबाट पानी भुङ्रोमा खस्ता भुत्ता अलिकति खरानी उड्यो तर बिचमै हराउने गरे बा बोल्नु हुँदैन थियो खाने बेलामा के के सोच्नुहुन्थ्यो चुपचाप बस्यो जे दिन्छन् त्यही खायो नुन बढी चुप नुन छैन चुप भात डड़ेको चुप मलाई कहिले मन नपर्ने भन्टाको तरकारी बाला दियो चुप आमाले बाका गाडी कासको थाल र भटुका राखिदिनु भयो बाले औँलाहरूको टुप्पामा मात्रै मासको दाल लतपत्तिने गरी भात खान थाल्नुभयो मेरा भने औँलाका का काप भात निस्किरहेको थियो म यसरी नै भात मुस्थेँ कस्तो घिनलाग्दो गरी खान्छ यो त बेला आमा भन्नुहुन्थ्यो मलाई भने बाको भात खाने तरिका मनै पर्दैन थियो चुच्चाले चारा टिपिरहेको चरा जस्तो पेटै नभरिने मैले चुपचाप भात खाइरहेँ गोठमा बेला बेला गाई गोरु कराएपछि बा आमातिर पुलुक्क हेर्नुहुन्थ्यो गोठ चुहिएर रुजे होलान् र त कराउँछन् डाँगाहरू आमाले भन्नुभयो बाले नसुने चाहिँ गर्नुभयो यो भित्तो पनि अझै राति भत्केला झैँ गरेर रसा आमाले फेरि भित्तातिर हेर्नुभयो बाले ख्याक्क गर्नुभयो बोल्नु भएन होइन कस्तो कुरा नसुनेको आमा च्याठिनुभयो बाले ट्वाललाई पर्दै आमालाई हेर्नुभयो घर भत्केर जान ला बना लाग बनाउनु पर्दैन सधैँ बर्खा लाग्दा घर लडेर पुरिन्छ कि भन्ने डर बनाऊँला त बाले भन्नुभयो मैले जीवनमा केही मागिनँ एउटा राम्रो घर बनाऊँ भन्दा नमान्ने त्यसै रुन खोज्छ त मेडिकल बढाम भन्दा पैसा त्यसै सकिए जहिले पनि केही न केही आमाले अगुल्टो चलाउनु भयो ससुराले त लैजा भनेकै थिए नली हिँडेपछि यस्तै हुन्छ कुरोको ल्याएको आज ऐलानी जग्गाको यस्तो सुइने घरमा बस्नु त पर्दैन थियो के त मेरो बानी नै यस्तै छ बाले दाँत देखाउनु भयो मसित बिहा नगरेको भए सुखी हुन्थिस् नि म बुढोसित किन आएस त म दिदीतिर हेर्दै हिस्सा हाँसेँ उनले लजाउँदै घोसी मुटो लाइन् उतै रतु हुँदा त राम्रै थियो नि आफ्ना मान्छे पनि थिए आमाको आवाज मसिनो भयो कुन दशाले तपाईँलाई यो मदेसा डाक्टर बनायो यी मटेराका मान्छे पनि औषधि माग्छन् पैसा दिन्नन् अब चिन्जान भएपछि माग्न पनि गाह्रो तपाईँको यही बानीले दुःख दिन्छ गाउँभरि पैसा उठाउन छ आमाले खुए सुस्केर हाल्नुभयो आफूसित नगद छैन त्यसपछि लामो मौन त छायो बाले थालको अन्तिमसित टिप्नुभयो मैले बाला हेरेँ बालाका हड्डी बाहिर निस्केका छन् बाले जुठो थाल सरकका आमातिर सारिदिँदै लोटा समाएर उठ्नुभयो बाका घुँडा कटट्ट बजे लोटा बाहिरै छाडेर बा आँटीमा उक्लिनु भएछ फर्किनु भएन आमाले जुठो थालमा भात राख्दै गर्दा म पनि बाहिर निस्केँ सिमसिम पानी बर्सि थियो बेला, बेला आकाशमा बिजुली चम्किरहेको थियो म हतार हतार भर्याङ उक्लिँदै गर्दा दिदीलाई पनि बाहिर निस्केको देखेँ दिदीसँगै आमाको आवाज पनि बाहिर आयो छानो चुहियो कि हेर त माँटी उक्लिँदा बा खटिया सारिरहनु भएको थियो नजिक पुग्दादेखि मेरो ओछ्यानको एक पाटो त लुछुप्पे रुजेछ मध्यरात छानो नै पाल पार्ने गरी पानी दर्कियो बाह्र आमा हतारिँदै उठ्नुभयो बाले टर्च बाल्दै चुइएको ठाउँ खोज्न थाल्नुभयो आमाले घरको कुनातिर नचुइने ठाउँ खोजेर मेरो ओछ्यान लगाइदिनु भएको थियो त्यसैले उभानो ओछ्यानबाट मैले हेरिरहेँ यताउता गर्दा गर्दै बढेका बालाई लामो सास बाले भन्नुभयो यो हिउँदमा नयाँ घर नबनाइ भएन धुएक जा सिरा जा को छेवला झैं आकाश सफा थो परपर आकाश को पल्ला छे रिठ्ठा घोटी घोटी पखा जस्ता बादल चंकि थे ती मटेरा आई रख एक पी ओछन में बसर गर्दन पछाड़ी का जोरनी टनटनी दुख थालीस एक रातमेंट को पांच किलो बड़े झी गंगो गए दुबई हाथ धुरी तीर उठा हाड़ तन्काए मकई डुमरी बेलौती रंटी फूल का लंचा पत अज हरिया भैया थे दारी काटे नुहास अनुहार जिन उज्यो थी घम में सुनी रखे हिलो को बासना मथि आईपुग मेर बङ्गरा फुस्केलान झैँ मुखचिया थियो हाई त्यहीँबाट बाहिर निस्कियो सिँढी ओर्लाँदै गर्दा मैले देखेँ आँगनमा बालुवाको थुप्रा थोरी डेरी छेउ साइकल थिएन तयारका छाप भने बालुवासहित त्यहीँ थिए बाहिसक्नुभएछ आमा सधैँ चाहिँ गोठमै हुनुहुन्थ्यो गाईगोरुका गर्दनमा झुन्डेका काँसका घन्टीको का आवाज र आमाको गुनगुन घर पछाडिबाट घुमेर का मेरो कानमा ठोकियो फक्रेका घटी फुल म भान्साथतिर लागेँ भएको जस्तै मलाई पनि बिहान उठ्ने मरिचुवाला चिया खाने बानी थियो सङ्घारमै पुग्दा मैले दिदीका खितका सुने हतारमा भित्र छिर्न खोज्दा सङ्घारमा दाया गोडा हल्सियो म आफ्नो छातीको पछि पछि उत्तिएँ भान्सामा दिदी एक्लै थिएनन् साथमा थिएन् अर्केकेटी पनि घुडामा चिउँडो अड्याएर बसिरहेकी जसलाई चन्द्रेर म भन्थ्यौँ ममता दिदी ममता दिदी र हाम्रा खेतका कुम जोडिएका थिए खेतमा पानी लाउने खोल्सो एउटै थियो जब हाम्रो पालो आउँथ्यो मध्यरातमा कोल्सु सुकिहाल्थ्यो बिहान ब्यानत हाम्रा खेत आधा मात्र भिजेका हुन्थे त्यो देखेर आमा सारा मटेरा थर्कने गरी गराउनुहुन्थ्यो कसरी लगायो फेरि खोलामा बाँध एक आमाले थाहा पाउनुभयो राति ममता दिदीका बा हाम्रो खेततिर आउने पानी आफ्नो खेततिर पो रहेछन् त्यो थाहा पाएपछि बा बेसमारी बिसाउनु थियो त्यसपछि हाम्रो पालीमा पानी कहिले सुकेन तर प्रत्येक बर्खा ममता दिदीका खेतका आली हाम्रा खेततिर चिप्लेकिरा झैँ सर्दै सर्दै आउँथे एक दिन कटासेबाट चाँडै फर्किनुभएका बा कुर्लिनु किन सार्छौ आली कसले सार्या छ र ममता दिदीकी आमा पनि चिच्च्याइन् त्यसै कराउँछ बा रिसले थरथरी काप्नुभयो बा यसरी रिसाको त दे देखेकै थिएन बाले खेतका आली भत्काइदिनु भयो ममता दिदीकी आमा मटेरा थर नै थर्कने गरी कराइन् डाक्टरले हाम्रो खेत खायो गाउँभरिका मान्छे जम्मा भए गल्ती ममता दिदीहरूको नै भएको ठहर भयो त्यसपछि खेतको आली सरेन तर ममता दिदीका आमा बाले हाम्रो घरतिर हेर्दै थोक्न थाले ममता दिदी र हाम्रो दिदी पार्वती खुब मिल्थे उनी हाम्रो घरमा आउँदा हामी सबै खुसी हुन्थ्यौँ बापा नै दिदीलाई झैँ ममता दिदीलाई माया गर्नुहुन्थ्यो खेतको झगडा परेपछि ममता दिदीका बा आमाले ममता दिदी हाम्रो घर आएको मन पराउँदैनथे तर ममता दिदी लुकी लुकी हाम्रो घरमा आउँथिन् ममता दिदी छ कक्षामा पढ्थिन् हाम्रो दिदीसँग रोल नम्बर तिन ममता दिदी चौथी छोरी थिइन् नपाउँ भन्दा भन्दै यो जन्मी ममता दिदीकी आमा दिन बिराएर कराउँथिन् ममता दिदी यसरी आमा कराउँदा पिर्लेक्कका आँखा फर्काउँथिन् मैदा रङको गालामा धमिलो आँसु भएको थियो ममता दिदी तिजमा निलो पोलिस्टरको सर्ट र गोलीघाँठासम्म झुन् निलै नी, स्कर्ट पाउँथिन् स्कुल ड्रेससँग मेल खाने अर्को वर्षसम्म सर्टका टाकभित्रका धागा रातो निलो हुँदै फरक फरक रङ हुँदै जान्थे स्कर्टमा खेप हुनुहुन्थ्यो तल्ुवा खिएको स्यान्डेलमा नयाँ फित्ता बेला ममता दिदीकी आमा भन्थिन् कटै पहिला पनि जान्न ममता दिदी एघार वर्ष म थाहा पाउँथेँ अगाडिका दिदीहरू पनि आमाले नै चाहे चाहिँ पोइला गए फेरि कहिले फर्केर आएनन् दिदीहरू कहिलेकाहीँ चिठी पठाउँथे ममता दिदीकै नाममा उलाकेले पनि उनीलाई सुटुकको दिन्थ्यो कहिलेकाहीँ चिठीभित्र पैसा पनि आइपुग्थ्यो बिस रुपियाँसम्म पैसा पाएका दिन ममता दिदी हाम्रो बालाई रातो रिबन ल्याइदिनु भन्थ्योन् बाले चुपचाप ल्याइदिनुहुन्थ्यो क्यार थियो दिदी यतिका रिबन म सोध्थेँ एक दिन झुन्डेर मर्छु भनेर एकछिन चुप लाग्थिन् अनि आफ्नै काखतिर घोप्टिएर आँस्थिन् यो त रन्डी हुन्छ भन्दै एक दिन आमाले बेसमारी पिटिन् कपाल लुसिदिन् दिदीका सबै सम्पत्ति टप चुरा र रबिन जोशी दिन, ती बटारिँदै पग्लिएर डढे जब दिदी र म खोज्दै उनको छेउमा पुग्यौँ ममता दिदी अमोरी खोलाको किनारमा अबेरसम्म सोक सोक रोइरहेकी थिइन् साँच परिसकेको थियो अत्तरका झ्याङबाट बाहिर निस्केको गाईलाई हेरिरह्यौँ त्यस दिन ममता दिदी आफ्नो घरमा गइदिन् ममता दिदीकी आमाले देख्छन् कि भनेर हामी लुक्दै लुक्दै खेत हुँदै हाम्रो घर आयौँ घर जाउ भात बेला आमाले भन्नुभयो तिमी आमा खोज्दै यहाँ आइहाल्छन् जान्न ममता दिदी त फेरि रुरा लुँडा पो भएन बा भात खाइरहनु भएको थियो बोल्नु भएन एकछिनमा लोटा लिएर बाहिर गएका बासुरको माथि जानुभएछ अलि पछि रेडियोको घेर घ्यारेर तलसम्म आयो बाहिर एकदमै अँध्यारो थियो आमा अघेनामा पोतो लगाउँदै हुनुहुन्थ्यो पिसाबले च्यापेपछि म बाहिर निस्केँ करेसामा पुगेँ सुटुको पिसाब फेर्न उभिएँ करेसामा मुतेको थाहा पाएपछि त आमाले झर्कनुहुन्थ्यो तर मलाई अलि पर जान डर लाग्यो कस्तो हो जाँ पायो त्यहीँ मुच्छ एकपल्ट करेसामै आएर आमाले गाली गर्नुभएको थियो यो त सुँगुरको जातको छ जाँकको मुख के च्याथेको थिएँ अगाडिपट्टि झ्याममा परेको डुम्ब्रीको रूपमा एउटा जुनकिरी उक्लिरहेको थियो त्यसलाई हेर्दै पिसा फेर्न थालेँ फेरि भान्सामा पस्नै लागेको थिएँ डुर्मीको रूपभन्दा पर एउटा बत्ती देखियो बत्ती हाम्रै घरतिर आइरहेको थियो र आँके हो कि क्या हो म भान्सातिर दगोरेँ दिदीहरू गुनगुन गर्दै थिएँ म कुनातिर लुसुक्क बसेँ फेरि करेसामा मुतिस आमाले मात्रै हेर्नुभयो म हाँसेँ दिदीहरू पनि हाँसे तर हाँसो एकैछिनमा रोकियो डाक्टर ए डाक्टर ममता दिदीकी आमाको आवाज आयो अँगेना आमाका हात टक्क अडिए माथि रेडियो पनि बन्द भयो खेत त खायो खायो मेरो छोरी पनि खान खोज्याऊ बाको आवाज सुनिएन ना। एकनास झ्याउकिरी कराइरहे अनुहार रातो भयो जुरुको उठ्नुभयो किन कराउँछौ गाउँ थर्किने गरी ए ममता बाहिर निस्के तल मैले जान्या छु उनले भनिन् ममता दिदी थर र काँपिन् लर्खराउँदै बाहिर निस्किन् पछि पछि हामी ममता दिदीका बा लालटिन समाएर उभिएका थिए मन्त दिदी संघारमा अड्डिन् आमा कराइन् यता मर श्रुति सम्भेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्रुजको हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विधा अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चो काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई नमस्त अर्को साता कर्णाली ब्रुजको तेस्रो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अक्षुत घिमिरे विदा चाहन्छौ शुभरात्रि